धारा पैतालिस लागु हुने अनुमोदन वा सम्मिलको बिसौँ लिखत दाखिला भएको मितिलेहासन्धि लागू हुनेछ दुई अनुमोदन वा, वा, वा सम्मिलनको बिसौँ लिखत दाखिला भएपछि महासन्धि अनुमोदन गर्ने वा यसमा सम्मिलित हुने प्रत्येक राष्ट्र वा क्षेत्रीय एकीकृत सङ्गठनको हकमा अनुमोदन औपचारिक पुष्टि वा सम्मिलनको आफ्नो लिखत दाखिला गरेको मितिले तिसौँ दिनदेखि प्रस्तुत महासन्धि लागू हुनेछ